आजदेखि इस्लाम धर्मावलम्बीहरूको भकर ईद शुरू राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना आफ्नो भ्रमणबारे प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान बैतडीका कच्ची सड़कमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले असुल्यो भाडा यात्रुहरूले गरे गुनासो बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरूलले सांसद पदबाट पनि राजीनामा सूर्ययामा युद्ध युद्धविराम लागू आशंका भने कायमै पांच वर्ष ब्राडअली प्रभावकारी सूचना काबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मेगा हर्ज रेट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भईर रात दस बजे यूनिटी खबर अब स्वागत इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद आजदेखि शुरू हुँदैछ तीन दिनसम्म मनाइने यस पर्वलाई ईद उल अजहा पनि भन्ने गरिन्छ इस्लामिक क्यालेण्डर अनुसार चौध सैतिस हिजरी सङ्क अन्तिम महिनामा जिल 10 दश तारीकका दिन विश्वभरि मुस्लिम समुदायले यो पर्व मनाउने गर्दछन् नेपालमा पनि तीन दिनसम्म यो पर्व मनाइँदैछको अवसरमा सरकारले आज सार्वजनिक विधा बकर ईद मुस्लिम समुदायको सबभन्दा ठूलो पर्व ईद उल फित पछिको दोस्रो ठूलो पर्व हो हज कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर ईदमा मुस्लिम समुदायका लागि हज र कुरबानी अनिवार्य मानिन्छ इस्लामको पाँच आधार स्तम्भ आस्था नवाज हज रोजा र जकात मध्ये हजलाई मुख्य मानिन्छ मदिना जामे मस्जिद वीरगंजका मौलाना इमाम हदिब्र रहमानले बकर ईदको पहिलो दिन बिहान ईदगाहमा भेला भएर नवाज पढ़िसकेपछि पशुको कुर्बानी दिने जानकारी गराउनुभयो तीन दिनसम्म कुर्बानी दिनेहरू कहाँ पहिलो कुर्बानी घरमूलीको नामबाट दिइन्छ भने बाँकी कुरबानी परिवारका अन्य सदस्यको नामबाट दिने चलन छ भकर ईदको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिनुभएको छ शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय बहुभाषिक बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भएभित्रको एकता नै नेपालको पहिचान भएको बताउनु भएको छ वहाँको शुभकामनामा नयाँ संविधान जारी भएसँगै सबैको अधिकार सुनिश्चित गर्दै राष्ट्रिय मुस्लिम आयोगका गठबन्धन सम्बन्धी व्यवस्थाले मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत बारे छलफल गर्न आज सर्वदलीय बैठक बोलाउनु भएको छ विहान एघार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको थियो बैठकमा उहाँले भारत भ्रमण आफूले उठाउने एजेण्डाबारे छलफल गर्नुका साथै सुझाव पनि लिनुभएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ वहाँको भ्रमणको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ यसैबीच सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री भदौ तीस गते भारत प्रस्थान गरी असोज दुई गते स्वदेश फर्कनु हुनेछ राजकीय भ्रमणका प्रधानमन्त्रीका साथमा पत्नी सीता दाहाल पनि सहभागी हुनेछन् भ्रमणको बेला प्रधानमन्त्री दाहाललाई भारतले राष्ट्रपति भवनमा राख्ने प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने जनाइएको छ केही सांसद विभिन्न मन्त्रालयका पदाधिकारी संचारकर्मीलाई पनि भ्रमणमा सहभागी गराइनेछ परराष्ट्र मन्त्रालयका अनुसार भारत गएको दिन भदौ तीस गते प्रधानमन्त्री दाहालले त्यहाँ नेपाली दूतावासले आयोजना गर्ने रात्री सहभागी हुने कार्यक्रम रहेको छ भैतडीका कच्ची सड़कहरूमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले भाड़ा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् ढोल्यामोदेखि कोठीलासम्मको एक सय भाड़ा भए पनि सवारी चालकहरूले पाँच सय रूपियाँसम्म भाड़ा लिने गरेको यात्रुहरूको गुनासो रहेको छ यातायात व्यवसायी समितिले सो सड़कमा वर्षातका कारण र रूट परमिट नभएका कारणले सवारी साधन नपठाउने भएकाले सवारी चालकहरूले का का का का भाडामा मोल मोलाइ गर्ने गरेका हुन् वर्षातको समयमा कच्ची सड़कमा जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नु परेकाले भाड़ा बढ़ी लिने गरेको सवारी चालकहरूको तर्क रहेको छ ढोल्या सवारी चालकहरूले यात्रुसँग बार्गेनिङ गर्ने र त्यसपछि मात्रै सवारी सा, साधन सञ्चालनमा ल्याउने गरेका छन् यता जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व एवं प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले भाड़ा बढ़ी लिएको पाइएमा कानूनी हुने बताउनु भएको छ कसैले बढ़ी भाडा लिएमा प्रमाणसहित प्रहरी र प्रहरी वा प्रशासनमा खबर गर्न उहाँले आग्रह गर्नुभएको छ तोकिएको भाड़ादर भन्दा बढ़ी लिएको पाइएमा कड़ा कार्यवाही हुने <Slasan> का बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरोनले सांसद पदबाट पनि राजीनामा दिनुभएको छ प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उहाँले सांसद पदबाट समेत राजीनामा दिनुभएको बेलायत युरोपी युनियनमा रहने बारे जनमत संग्रह को नतीजा सावजनिक भय लगत्त प्रधानमंत्री पद व राजीनामा द्वे वहां बेलायत यूरोपियूनियनमें पक्ष में जनमत संग्रह को नतीजा यूरोपियूनियन बेलायत बाहर पर्ने पक्ष में आयोग कैबिनेट सन दुई हजार दसदी दुई हजार सोलह समय बेलायत को प्रधानमंत्री रहन्भस पद वाजीनामा दोषणा सक्रिय राजनीति कहीं समय टाड़ा रहने चाहे अमेरिका र रूसबीच भएको सम्झौता अनुसार सिरियामा युद्धविराम लागू भएको छ सोमबारको सूर्यास्तसँगै युद्धविराम लागू भए पनि यो कतिको प्रभावकारी हुन्छ भन्ने चाहिँ सेना युद्ध विराम को सम्मान करने वता विद्रोही इसको पालना करने और नगर्ने बारे के सीरियली सैना ने एक वक्तव्य जारी कर युद्ध एक हप्तासम जारी रहनेता मानवाधिकारवादी संस्था सीरियन अब्जर्भेटरी फर ह्यूमन राइट का अन्सार युद्धग्रस्त क्षेत्र में गोली चले वम विस्फोट खबर आयोन सात दिन युद्ध विराम अमेरिका रूस के संयुक्त रूप में स्टेट आईएस तथा अल नुस्रा फ्रण्ट सहितका इस्लामिक विद्रोही विरूद्ध संयुक्त कार्यवाही अभियान सुरु गर्ने जनाएको छ अमेरिका र रूस बीच लामो छलफलपछि गएको शुक्रबार सिरिया मुद्दामा सहमति भएको थियो अमेरिकाका विदेश मन्त्री जोन केरीले यो यु युद्ध सिरियालाई एकीकृत गर्ने अन्तिम मौका भएकाले यसलाई खेर नफाल्न चेतावनी दिनुभएको छ मानव अधिकारवादी संस्थाले युद्धग्रस्त क्षेत्रमा समस्या परेको नागरिकका लागि राहत सामग्री पुर्याउने बताएका छनृ खेल इंग्लिस क्लब एभर्टन क्यान्सर पीड़ित पाँच वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ एभर्टनले न्यूरो उपचार गराइरहेका बालक ब्राडली लोबेरीको उपचारका लागि दुई लाख पाउण्ड दुई करोड़ पचासी लाख नेपाली रूपैयाँ सहयोग गरेको हो पाँच वर्षका ब्राडलीको ब्राडली परिवार उनको उपचारका लागि आवश्यक सात लाख पाउण्ड संकलन गर्ने अभियानमा लागेको छ प्रीमियर लीग अंतर्गत सोमवार रात संडरलैंड रटन बीच में मैदान छीर्ने क्रम में संडरलैंड का खिलाड़ी को नेतृत्व करिए ब्राडन खेल सक खेल के क्रम में खिलाड़ी लगाया जर्सी में हस्ताक्षर करी जर्सी लीलामी संडरलैंड एवर्टन, एवर्टन सहयोग यो सँगै राति दस बजेको छ आजदेखि इस्लाम धर्मावलम्बीहरूको बकर ईद शुरू राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना आफ्नो भ्रमणबारे प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान बैतडीका कति सड़कमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले असुल्यो भाड़ा यात्रुहरूले गरे गुनासो बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले सांसद पदबाट पनि राजीनामा सिरियामा युद्ध युद्ध विराम लागू आशंका भनेमै र पाँच वर्षरल्यान्डको नेतृत्व